ध्या बढ़ा तब तब आप मचे याद अज बड़ी बढ़ते जान हमीला यो ली आपे हमी बाट धर टाफो मचे याद में अज हम बड़ी कल्पनाथ अज भौगोलिक दूरी टाड़ा छी धे कौ आपको मचे याद में रुनासम पची पड़ेन कहीं हमें कहीं यो ल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 यस्तै भावनाहरू मनमा बोकेर बसिरहनु भएको होला तपाईँका मनका आभासहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने एउटा माध्यम खोजेर बसिरहनु भएको होला हो तपाईँका तिनै मायाका पलहरू तपाईँका मुटुका कुराहरू तपाईँका मुटुमा उम्लिएका मायाका ती शोलाहरूलाई तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्म लिएर आइ आइसकेको छु म तक मन भिड़ को साथी चंद्र कार्यक्रम मोटूदि मोटूसम तैली रेडिओ सर्वर बयानबे दशमलव पांच मेगाब्लू डब्लू डब्लू डट रेडियो सर्वर डट कम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 मैसेज कर सकता कमेंट कर सक्रो पोस्ट में कार्यक्रम मोटेदि मुठीसम मुठी को पोस्ट हमें करमेंट कर एसएमएसर लिखा अगड़ी तैयला आग्रह तब एसएमएस कर चाहूँ मोबाइल को मैसेज बक्स में गए यार एस ते पचा खाली ठाव यम यम रि एट छोड़कर तैंक नाम ठेगाना रहां को मिठु को कुछ लेखर चार चार दुई दुई में मैसेज करतेहला अगली तभी सुमधुर सङ्गीतिका आवाज तुने त मनते मन पूरी तुमसे ही तन तुम के सारी तुमसे ही लि मनते मन पूरी तुमसे त मिले जहा मेरा जहा है वहा रौन के साई तुमसे did you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 तपाईँको आफ्नो मान्छेको मुटुसम्म सर्कुलर गरिरहेको जस्तो लाग्छ कहिलेकाहीँ कहिलेकाहीँ यस्तो लाग्छ म स्टुडियोमा एकले गराइरहेको छु तर मेरो वरिपरि मेरो आफ्नो मान्छे मसँगै छ मेरो आभासमा मेरो जिन्दगीमा कहिलेकाहीँ यस्तो लाग्छ तपाईँ पनि यत्तिकै पीडामा हुनुहुन्छ सोध्दै हुनुहुन्छ एक्लै हुनुहुन्छ अँध्यारो राहतमा कामना गर्दै हुनुहुन्छ कास मेरा साथ में मेरे आपको मं भईदे यस्त भावना तय को मन मनमा उठो ते तब का ती भावना तब को मचे मोटसम पुराने का लिए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 मोबाइलबाट म्यासेजहरू आइसकेका छन् सत्रवटा कम्तीमा पनि अरू पनि बढिरहेका छन् थुप्रै एसएमएसहरू आइरहेका छन् अठार उन्नाइस पुगिसकेको तुरुन्तै र यतिखेर तपाईँको पहिलो एसएमएस लिँदैछु अनिसा थिङ हेट हेटुङडा सत्र कमानेबाट है दादा आरामै हुनुहुन्छ भन्नुभएको कमाने सत्र होइन होला सायद अह मैले केही गलत पढेको भए सरी सत्र नै लेख्नु भएको एचएनपी सत्र लेख्नु यो हेनपा होइन कि है हेनपा नै होला सायद हेनपा सत्र बाट हाई दादा आरामै हुनुहुन्छ यो अँध्यारो रातमा शीतल हावामा बस्दै माई अल फ्रेन्डलाई मिस गर्दैछु भनिदिनु एन्ड गुड नाइट युलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच अनिसाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ दादा म पदमपोखरी पन्ध्रबाट आरती थिङ आज भन्नुपर्दा माई बेस्ट फ्रेन्ड अस्मिता सन्देश रोहित रोमालाई लभ यु सो मच भन्छु भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँलाई यो एसएमएसको लागि आरतीजी त्यसै गरी अर्को एसएमएस छ सबिना घरान फ्रम हेनपा पन्ध्रबाट हाई दाजु दर्शन नमस्ते तपाईँलाई र माई अल फ्रेन्ड्सलाई अधेरै रातको मिठो सपनै भन्दै गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच उहाँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस मुक्तक लेख्नु भएको छ उहाँले यो संसार त जीवन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 तर जब हामी रहिर बस्छौँ नि आँसु पुस्ने थोरै मात्र हुन्छन् त्यसैले पार्वतीजी हाँस्नुहोला रमाउनुहोला पीडा सदैव पीडा सहेर होला।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 क्षतिवन चार हिरामुनिबाट हावर यू दादा भन्नुभएको छ सन्चै छु छतिनदेखि सम्झनुभयो थ्याङ्क्यु सो मच फुलमायाजी मेरो हजुर बुवा बिरामी हुनुहुन्छ उहाँलाई गेट वेल सुन भन्दै माई ममलाई मिस गरिरहेको छु भन्दै म आउन पाइनँ भन्दै अल फ्रेन्डलाई मिस यु भन्दै छुटिन्छु बाई दादा माई हर्ट यसलाई मिस यु अल भन्न चाहन्छु थ्याङ्क्स युएफएम युनिट एन्ड दादालाई यो प्रोग्रामको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र हजुरबुवा बिरामी हुनुहुँदो रहेछ हजुरबुवालाई हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ त्यसै अर्को एसएमएस चा, मन्दिर छानेर पूजा पूजा नगर देउता सबै एउटै हुन्छ मन्दिर छानेर पूजा नगर देउता सबै एउटै हुन्छ छ चा, मान्छे छानेर प्रेम नगर मुठु सबैको एउटै हुन्छ हाई चन्द्र दाजु सन्चै हुनुहुन्छ खाना भए त चन्द्र भन्नुभएको छ थ्याङ्क यू सो मच खाना भइसकेको छ राम्रो कुरा लेख्नु भएको यो र योभन्दा पछाडि पनि तपाईँको अर्को एसएमएस थियो कि जस्तो लाग्यो तर पुरा एसएमएस आएन सरी थ्याङ्क्यु सो मच तपाईँको को लागि अर्को एसएमएस चाहिँ हेलो दाजु म बसन्ती घिसिङ आजको मुटुदेखि मुटुसम्मको प्रोग्राम मार्फत मेरो मनभित्रको मान्छेलाई मिठो सम्झना छ भन्नु होला दाजु भन्नु आवश्यक पनि सुनिरहनु भएको छ भने म यही भन्न चाहन्छु तपाईँको आफ्नो मान्छेलाई सम्झिरहनु भएको छ है त बसन्तीजीले थ्याङ्क सो मच बसन्तीजी तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ फ्रम भैँसे आठ नयाँ गाउँबाट रोज सुन्दर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 के छ हजुरको खबर कस्तो छ हो भन्नुभएको छ सन्चै छु है हाई अह गेस आई एम मिनाक्षी तामाङ फ्रम हेटौँडा 29, 29 बाट, नेवर पानी मेरो मुठुमा कुही थियो सायद त्यो समय अह समय तिन भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन मिनाक्षी जे सरी तपाईँको पुरा एसएमएस पढ्न पाएन सकेसम्म ट्राई गर्नु होला है त पुनः तपाईँको एसएमएस पढ्छु मिनाक्षीजीले आज फर्स्ट टाइम गर्नुभएको हो कि जस्तो लाग्यो मिनाक्षीजी हटली वेलकम तपाईँलाई कार्यक्रममा एकदमै वेलकम छ तपाईँ एसएमएस गर्दै गर्नुहोला अर्को एसएमएस छ हा हाई दाजु मि अस्मिता घिसिङ आज मेरो प्यारिसिष बसन्ते घिसिङलाई चिन्ता नगर्नु भन्न चाहन्छु र रा सबिना राज तामाङ अनु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 मुक्तक को लगी रुन दो एसएमएस कर दूंने साथी। यस हाँ अर्क एसएमएस नमस्ते दादा मता थिंग छत नौ झोलखानी बातगोन नौ झोलखानी बातिनखी एसएमएस कर छतियों नौदि पठान एसएमएस पढ़् पढ़ते एसएमएस सर्वरले अलिकता प्रब्लम यो आ, इंटरनेट को जमा सटमें रहून पर्च निर्भर रटमें निर्भर रहें रहे, कहीं कहीं ये समस्या आई पड़ हाई ये एसएमएस सुनीता थिंग छतियों नौ झोलखानी आहा, मैले नाम गलत उच्चारण गरेको बजेसरी जेएचओ यलकेएचएनआई झोल खाने लेख्नु भएको छ आफ्नो मान्छेले दिएको आफ्नो मान्छेदेखि टाढा हुँदा कहाँ सजिलो हुँदो रहेछ र दादा उहाँलाई छिट्टै भेट्न पाऊँ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र दिनमा पनि तपाईँको यस्तो एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस छ हेलो दादा मि पूजा तामाङ फ्रम हेटौँला सत्र सानो सुकौलीबाट मेरो मुटुको टुक्रा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 सबिनाजीको पनि थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ थुप्रै एसएमएसहरू छ प्रार्थनाजीको पढेँ मैले अर्को एसएमएस छ चन्द्र दाजु गुड इभिनिङ लासो फ्याफुल्ला भन्नुभएको छ लासोफ फ्याफुल्ला सन्चै हुनुहुन्छ मि मनिष लामा म कनपुरबाट मेरो सन्देश अल माई फ्रेन्ड्स एन्ड परदेशमा हुने प्यारिसिसलाई मिस यु एन्ड लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि मनिषजी अर्को एसएमएस छ हाई दादा खान भो मे सपना रुम्बा फ्रम पदम पोखरीबाट आई मिस यु माई अल फ्रेन्ड एन्ड हजुरलाई एन्ड खास माई हट बीलाई बाई गुड नाइट एन्ड शुभरात्रि भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ थिंग थिङजीले लेख्नु भएको छ माई बेस्ट फ्रेन्ड निशा योन्जनलाई आई लभ यु भनिदिनु ल दादा एन्ड स्विट ड्रिम भन्नुभएको छ ल हाई निशाजी तपाईँको लागि आई लभ यु भन्नुभएको छ साथी अनिसाजीले थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस चाहिँ हेलो हाई एन्ड नमस्ते दादा 3 in 1 muktan from aha 3 in 1 muktan from gadi my sweet kali samilai miss you a lot bhanchu okay good night dada bhanuwa cha thank you so much tapai haru lai yo sms ko lagi ra tapai pani sms garna chahannu huncha bhane mobile ko message box ma gaera hrs tespachadi yum yum ra feri utkhaali thaan chhodera tapai ko naam thakana ra sandesh likhera चार चार दीदी मैसेज पढ़ा सकूँ तीसवटा मैसेज पढ़ी सकते मैं कमेन्टर फेसबुक में थुप्र डब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैश रेडिओ सर्वर पेज में तब कमेंट करते होगा अलग को ला सुंदर आवाज़ तब को जो खुद को तराशे मेरी नजर से तू जरा अरे आँखों से तेरी क्या क्या छुपा है तुझको दिखाऊं मैं जरा अरे अनकही सी दास्ता दास्ता कहने लगेगा who <laughs> are शुक्रवार एक शुक्रवार राति नौ पंद्रह देखि दस बजे समझ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 उसलाई नै सम्झिरहेको छु काले इन माई लभली फ्रेन्ड सपना घरानलाई धेरै धेरै मिस गरेको छु भनिदिनु ल दादा गुड नाइट दा बाई भन्नुभएको छ थ्याङ्क्यु सो मच बिमुलाजी तपाईँको यो कमेन्टको लागि एसएमएसको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 ती तारास ए आखार मेरा आँखा लोलाऊ तिमी खोजी रखे हु मेरा ये आँखा कतई टाड़ाबाट फूल को बासना आिम इस वर्शा जस्तु लगो लो जिंदगी को छोटो यात्रा में हिड़ी रहता जिंदगी का पल तिमी मिस करते छो आई लव यू माई बेबी लव यू फर यूभर तिम्रो मोटु को मं औ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 थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि नम्रताजी त्यसै गरी अर्को कमेन्ट छ युवराज तामाङजीले युवराज तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो दर्शन नमस्ते ब्रदर मि युवराज थिङ फ्रम बाट आजको कार्यक्रम मार्फत मेरो मुटुको टुक्रा पूजा तामाङलाई आई लभ यु भन्नुभएको छ वान लेख्नु भएको छ आई लभ यु मिसिङ यु भन्न चाहन्छु र साथमा अल फ्रेन्डलाई मिस यू भू भाज सो मच तक कमेंट को, को लगीकरी अर्क कमेंट स मोक्ता नानो क्रिस्जी लिखने भाषा एक्लो छूँ जिंदगी में तरपनी जिवद्दु मन को चोट भूलना लज नज न पिद्दु या यही नशा जीवन बनो या नशा साधी यही नशा जीवन बनो या नशा साधी दिवसो भादा धर पिछु उसको यादमा राति जती नसा ज्ती नशा पीएपनी दुख्द रही हाई चंद्र दादा रात्रि कालीन रात को अभिवादन हजरला एंड सचे हो सचे छू आज मेरे मनमुठी को फ्रेंडर लाई एकदम मिस करूँ भैं एस एम एन लाई विशेष मिस करते भूटिशु लुड नाइट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 स्लैश रेडियो सर्वरवाइट जिसरी कमेंटर करब्लू डब्लू डब्लू डट रेडिओ सर्वर डट कम डट एनपी बा कार्यक्रम मोटेदे मोटेसम सुनी रहने अज नारायण घट में तो हम एफ एम होला हो आशा अर्क कमेंट सोसाइटी वाइज सोसाइटी होला वाइज सोसाइटी को किठो हो गणेश हाई आई एम मिशिंग यू भाजक यू सो मच तैंको कमेंट को लगी अर्क कमेंट विपुना गुंगमाजी हेलो चंद्र दादा खाना खानु भा सचय होनी वास्तव में भन्न पादा कुरा सोचु हाई दादा भन्न आपू मया अतीत को, को अतीत को, को, को भरे गलत छह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 पेज बाट अंतिम कमेंट हो रहा हम आईडी में कमेंट करी कमेंटह लिंक साथी कमेंट आओ भाई टुकड़ी को मन छो हाई यो रा नमस्ते हाई यो अँ यह कालो रात में अँ यह कालो रात में ठूल् पानी पर रख तस्तो अस को साथ साथ सर्वर एफ एम सुने बसिखु के तार छेन साथ में मा, मात्रो मंजे तर के गर्नु उसले त सम्झिँदैन आफूले त बिर्सु भने बिर्सनै सक्दिनँ यो मनलाई कसरी सम्हाल्नु सम्हाल्नै सक्दिनँ जब उसले जब उसलाई सम्झिन्छु यो मुटु धेरै दुख्छ आँखाबाट आँसो झर्छ के यस्तै हो त भए जब जब उसलाई सम्झिन्छु यो मन पागल जस्तै हुन्छ तर के गर्नु मेरो भनेको यस्तै मेरो भाग्य नै यस्तै रहेछ दाजु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 हाई दादा यो रात्रिकालीन कालो रातको मिठो माया एन्ड सम्झनाको साथमा तपाईँकै आत्मीय साथी सन्तोष नगरकोटे हटियादेखि रेडियो सर्वर प्रेमी अनि आजको मेरो यो मुठोदेखि मुठुसम्मको प्रोग्राममा मेरो मनमुठुको ड्रिममा सम्झना भने अविस्मरणीय अह अविस्मरणीय बने बसिरहने ड्रिम गर्ल यास्केलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु अनि मलाई रोमियो अनि सन्तोष भनेर चिन्नुहुने अर्ल फ्रेन्डलाई miss you and love you vandai chutin chu dada bye take care banu acha thank you so much taba comment ko lagi arko comment sa so, alina lama ji comment garnu bhayo namaskar chandra dada me avagi alina lama from bhaishe dada sp lai miss you and uni sala miss you and love you banu acha thank you so much alina ji taba comment ko lagi arko comment cha kaha chhau timi kaha hello dada kaisa khabar mere ta sab thik cha da me kolom tamang अहा, कलम तामाङ फ्रम हाल मलेसिया भन्नुभएको छ दादा मेरो एसएमएस भन्नुपर्दा सबै साथीहरूलाई सम्झिरहेको छु बिर्सिएको छैन सबैलाई मिस गरिरहेको छु भन्न चाहन्छु ओके दादा भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि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 अह अस्मिता र छोरालाई मिठो माया भन्नुभएको छ थ्याङ्क यू सो मच अर्को कमेन्ट छ अनुरागी अमर छेत्रीजीले नमस्ते म बिन्दास मिडिया ग्रुप अहँ पाँच पास्थर पाँच थर हाल केटिएमबाट अनुरागी अमर छेत्री माई विसेस्टो दिल्लीरोगी सम् सं, सम्भाम्फी अह सुमन सहयात्री वर्षा फलिम लिम्बू अह पहिम लिम्बू रहेछ माफ गर्नुहोला वर्षा पहिम लिम्बू अभागी सुमन खाम्बु अल फ्रेन्ड्सलाई बाई भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको यो कमेन्टको लागि र श्रोता क्लब गठन गर्नुहुने साथीहरूलाई रेडियो सरभरले पनि श्रोता क्लब गठन गरिरहेको छ बिसजना साथीहरू बनाउनुहोला र श्रोता क्लब गठनको लागि सम्पर्क राख्नुहोला यो तपाईँलाई सन्देश अर्को कमेन्ट छ ढाक ढकाराईजीले मिस यु काली शुभ सपनाको कामना हुनुभएको छ थ्याङ्क्यु सो मच ढकराईजी हो या ढकाराईजी हो अलिकता मैले गलत उच्चारण गरेको भएसरी अर्को कमेन्ट छ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 जीना, जीना जीना रे उड़ा गुलाल तेरी रारी चुनारियल रारी रित काङ्ग तेरी प्रीत का रंग तेरी, तेरी, तेरी, ते का, रंग तेरी ित काङ्ग तेरी का, तेरी चुन रिया लि तेरी चुनारिया लिना जीना, जीना माइतेरी सुनरे लहराई यो निकै नै सुन्द्री साङ्गी आज तपाईँको लागि राखेँ एबिसिडी टूबाट तपाईँको एसएमएसहरू लिँदैछु केही एसएमएसहरू बाँकी छन् एसएमएस पछाडि कार्यक्रमलाई बिट मार्नेछु यतिखेर एसएमएस छ अधेरै कालीन मिठो कल्पना एन्ड सम्झना नमस्कार है दादा सन्चै हुनुहुन्छ एन खाना भोत दादा आई एम अलिना लामा अभागी फ्रम भैँसेबाट माई अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दादा सन्चय हुनुहुन्छ हजुर म आयुष लामा माई फ्रम